कार्यक्रम श्रुति सम्भेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत श्रुति सम्भको आजको श्रृंखलादेखि हामी एउटा उपन्यास लिएर आइपुगेका छौं रमेश तियालीको उपन्यास छाप्रो नम्बर पचपन्न हामीले आजदेखि सुनाउने उपन्यास हो छाप्रो नम्बर लेखिएको छ दुखाइहरू अनेक खालका हुन्छन् तर देश गुमाएर अनागरिक पर्दाको दुखाइसँग अन्य दुखाइको तुलना हुनै सक्दैन छाप्रो नम्बर पचपन्न यस्तै दुखाइको दस्तावेज हो उपन्यास भए पनि यसभित्र भूटानी शरणार्थीको यथार्थ चित्रण छ शिविरभित्रको कष्टकर जनजीवन अनि जातीय विभेद यसको मूल तथ्य हो शरणार्थी जीवनका भुक्तभोगी रमेश दिवालीको लेखन निकै मिठो छ नयाँ भइकन पनि उनी नयाँ जस्ता पटक्कै लाग्दैनन् पाठकलाई बाँधी राख्न उनी सफल छन् भनेर पब्लिकेशनले उहाँको बारेमा लेखेको छ मन्जरी पब्लिकेशनले बजारमा ल्याएको पुस्तक रमेश तियालीको छाप्रो नम्बर पचपन्नको पहिलो श्रृंखला अब बाचन शुरू हुन्छ मंशिर महिना जाडो भातै बढ़यो मुटु नै चिसोले ओठे थरर काम थियो रुखका पातहरू झरेर मुडुलो हुँदैछन् पातहरू झरे पनि अझै उभिरहेका छन् रूखहरू फेरि पातहरू पलाउने आसमा त्यो दिन म पर्खने छु जहाँ खुसीहरू गीत गाउँदै हावासँगै आनन्दमा लहराउनेछन् यी वरिपरिका रूखहरूसँग मेरो नाता गहिरोसँग जोड़िएको छ कामका सुनौला किरण छाप्रो छिर्दा बिहानीको रेडियो नेपालबाट आउने शङ्ख ध्वनिसँगै मभित्र एक किसिमको ऊर्जा भरिन्छ रातभरिको मिठो निद्राबाट ब्याउजिँदै गर्दा शिविरभित्रका मान्छेहरूको कथा शुरू हुन्छ दिनहीनको कथा मजदूरको कथा देशविहीनको कथा झुप्पडीको कथा र अझै देश फर्कने आशाको कथा वास्तवमै एउटा कथा त रहेछ हाम्रो जीवन लोग्नेको सहनशीलता विनम्रता सरलता सम्झेर सधैँ उनकै तस्विर हेर्छु मनभित्रका इच्छाहरू खाडल खन्दै बाहेक, मसँग कुनै विकल्प छैन के गर्नु र जुनीभरको सम्बन्ध क्षेणभरमै दैवले खोसेर लान्छ भने आफ्नो खुशीका लागि सबैभन्दा धेरै माया गर्ने मान्छे गुमाउँदा बाँच्न मन नलागदो रहेछ उनले बोलेका ती शब्दहरू सुन्दा सारा संसार जितेको आभास हुन्थ्यो त्यो बोलीमा मायाको मिठो रस खोलिएको थियो हिजोसम्म लुग्नेको नामको सिन्दुर थियो मेरो सिउँदोमा अझ त्यो पनि मेटिएर गयो फुट्यो त्यो सिन्दुरको बट्टा पोती र चुराहरू उफभाग्य नै फुट्यो सिसा जसरी टुक्रा टुक्रा भए मेरो आधा प्राण तिमी थियो प्रिय अब त बाँकी आधा प्राण पनि जिउँदै मरेसरा भयो तिम्रो यादमा यो समाज अनि म कुनै कारणले खुशी दिन्छन् त कुनै कारण बिना नै असह्य पीड़ा दिन्छन् म विधवा रे समाजले विधवालाई हेर्ने आँखा कहिले बदलिएलन् म भित्र गुम्सिएर बसेका रहरहरू सेतो साड़ीमा सीमित भए मेरो सेतै रंगहरूले म छोपिए खुसीका उमंगका सबै रंग खोसिए तर यही सेतो रंगभरि पनि तिम्रै उपस्थिति छ मान्छेले पटक पटक एउटै कुरा सोच्छन् तिम्रो बुढा कसरी बिते त्यति बेला चहर्याउँछ मुटुको घाउ फेरि भन्छन् अर्को बिहे नगर्ने मसँग कुनै जवाफ हुन्न सम्झँदा पनि आफ्नै मन खिन्न दिक्क भएर आउँछ चुपचाप बस्नु बाहेक केही गर्न सक्दिन पानीको धारामा होस् या चामल थाप्न जाँदा होस् सबैको मुखमा उह विदु आई जुण्डिएको हुन्छ मलाई देख्ने बित्तिकै ती शब्द बाण प्रहार गर्छन् पानी थाप्ने बेलामा टुप्लोक्क आइपुगी सायद नै बिग्रियो माइली सुवेदी आमाको तीको बोली सिधै आएर मुठुमा रोपियो कौशीला दिदीले दे पानी थाप्दै थिइन् अलिक तर्केर बस पहिला हामी पानी भर्छौ अनि भर्लिस् उनी पनि कड्किन् म तर्के पछि एक घण्टापछि बल्ल पालो आयो पानी थापे घर आए कटकको कम्बर दुखेर गाग्रो बोक्ने गाह्रो भइरहेको थियो आँगनमै सासूआमाले छोपिहालिन् तल धाराबाट एक गाग्री पानी ल्याउन पनि घन्टौँ लाग्छ आँखा पलक्क पल्टाएर खाउँला चाहिँ गरिन् ए ल अलक्षी नि घाम तेरो ढाडमा अब कहिले भात पकाउँछस् बिहानदेखि काम गरिरहेको छु त जवाफ फर्काइदिए अझ मुख मुखे लाग्छ सासू आमा फेरि बाघले बाख्रादेखि झेगरी झम्टिहालिन् यसले हाम्रो छोरो खाए अब हामीलाई पनि खाना खोज्दैछ बोक्सी गएँकी चसुराभित्रबाट मुरमुरी आए मेरो शरीर डरले थरथर हुन थाल्यो पानीको गाग्रो राख्दै जुठा बाझ्न थाले यो पहाड़ जस्तो जिंदगी कसरी काटने दोष मेरे अह भाग्य दोष दिन्न बाउले तेरे भाग्य काम्रेरे सासुरा बुझक छोरी को जात को घर गर घान्न पर्च लोग्ले तेरे संसार हो भगवान हो भगवान को अपमान कई नगर् देखो बाउ मे भाग्य कस्त बनो आज स्वर्गवाट भैप हो कि मेरे दुख देखकर रून मन लगे हो मन कह क्यो बुखारी पटक्क कोइला चिसो भएछ बाँसका चोइटा हालिदिए मट्टी तेल हालेपछि बल्ल हुरू भल्यो हु। कम्बर दुखेर छिन्ला जस्तो भइसक्यो भोकले पनि पेट कराउन थाल्यो फेरि बाउलाई सम्झे हुन त बा आमाकै अर्को रूप हुनुपर्ने हो हु। सासू ससुरा तर अह त्यो कल्पना पनि गर्नुहुन्न या केही भन्न पनि मन लाग्दैन जति गाली गरे पनि कुटे पनि चुपचाप सहनै पर्ने कसै कसैका लागि त भगवान पनि कति निठुरी हुँदो रहेछन् ए भगवान यदि आज यस्तो परिस्थिति आउँछ भन्ने थाहा पाएको भए म यो संसारदेखि पहिला नै विदा भइसक्थेँ कस्तो घिनलाग्दो मेरो कर्म ईश्वरले मलाई मात्र पीड़ाको समुद्र तर्न लगाएका पीड़ाकै भारी बोकाएर जीवन अनेक पीड़ा र वेदनाको कोलाज रहेछ कल्पनाको संसारमा आफूलाई आकाशमा उडाउन खोज्यो तर वास्तविकताले पखेटा काटिदिन्छ अनि पछारिन्छु भुइँमै घरिघरि उसै गरी, गरी, गरी फेरि भूइमै थुक्क मेरो जिन्दगी विश्वासले ढुङ्गोलाई भगवान र अविश्वासले मान्छेको दिललाई ढुंगो बनाइदिँदो रहेछ हर पल लोग्नेको चन्द्र जस्तै मुहार मेरा आँखा वरिपरि आएर जान्छ विगतका पलहरू छस्छ पस्छन् मनमा र चस्स गोच्छन् यादको सुहीरो बनेर परिलीको बाटो हुँदै आँसु बनेर निस्किरहेका छन् यादहरू बाल्यकालका ती सबै खुशी सपना समयको हुरीले उडायो आफ्नै जिन्दगीलाई नोखर बनाएर बाँच्दैछु वर्तमानमा दुःख पोख्ने ठाउँ पनि छैन यौवनमा उम्लिएर सेलाएको रगत जस्तै जमेर बसेका छन् रहरहरू बाँच्नुको अर्थ के नै रहेर कोसिस पनि नगरेको होइन मर्न तर मर्न पनि त्यति सजिलो कहाँ रहेछ र हावामा यतै कतै वरिपरि छौकी प्रिय बेला बेला टोलाउँछु तिम्रै यादमा तिमीले भनेका थियौ नि विवाहको पहिलो रातमा मेरो मायालाई कालले खोज्न सक्दैन न त यसलाई नाप्ने कुनै साधन मसँग छ मेरो मायाको उचाइलाई बन्द गर्ने कुनै यन्त्र छैन हो रहेछ यो मोहको यो मायाको कुनै मापन छैन सबै कुराको समाधान छ तर मृत्युको समाधान किन भएन कालले खोज्न सक्दैन भन्थ्यौ तर तिमीलाई मबाट खोसी लग्यो तिमी त थियो मेरो बाँच्ने सहारा मेरो मर्म बुझ्ने यत्रो दुनियाँमा अरू कोनै छ र अब तिम्रा बाआमा अर्थात मेरा सासु ससुराले उल्टै तिम्रो मृत्युको कारक मलाई माने बरु म पनि तिमीसँगै मरेकी भए जाति हुन्थ्यो मनमा वेदना र विरहको पहाड़ बोकेर अपमानको आहालमा बाँच्नु त पर्दैनथ्यो चामल थाप्न जाँदा एकजना दिदीले भनेकी थिइन् अत्यत सम्झिरहनुभन्दा हाँसेकै राम्रो बहिनी म केही बोलिनँ सायद उनलाई मेरो अतीत थाहा थियो म आफैले बिर्सन चाहेको अतीत किन सम्झन्छन् होला अरूले उनी बन्दै थिएन जति सम्झ्यो उति नै पीड़ामाथि पीड़ा, पीड़ा थप्ने काम मात्र गर्छ तर तिम्रा लागि यस दुःखले नयाँ जिन्दगी दिएर गयो नयाँ ढंगले जिउनका लागि संघर्षको पाठ सिकाएर गयो अब तिमी खुशी भएर बाँच्नुपर्छ हाँस्नुको अर्थ खुशी छु भन्ने होइन रहेछ मनभरि कति पीरहरू बोकेर संयौं मान्छे हाँसेर नै पीड़ा बोलाइदिन्छन् यो दुनियाँमा मान्छेले मान्छेलाई नै पीड़ा दिन पाउँदा खुशी हुनेको पनि कमी छैन मनले रोजेको मान्छेलाई जबरजस्ती बिर्सन खोज्नु र कहिल्यै भेट्दै नभेटेको मान्छेलाई सम्झन खोज्नु उस्तै हो जस्तो लाग्यो कोसिस गरिन्छ तर पीड़ा आफैसँग हुन्छ बिर्सन खोज्दा जान सम्झिएर आउँछ मेरो जीवनमा खुशी त दुई दिनको पाहुना जस्तै लाग्छ जिन्दगीमा सहनशीलता र धैर्य भाग्य रेखा भन्दा धेरै माथि हुने रहेछ अप्ारो पर्द आती हय सी पर्चे बाउली आज लग्द अन्मले नगन में थे तातो पानी पिद्द छाने शीत को थोपा तप तप भूई में खस्ते थे मकाश मथिक बादल हेथ मेरे मन उड़े थे तेई बादल मैं मा कोरिंद रमेश आईप्रग्यो रमेश खत्वा स्कूल पढ़ा को साथी थी टीमाई शिविर में बस् एक तो चिन्हन बल्ल तल ठम्याए मेरे मन उद्यालय कालीन दिन में एउटा शिविरबाट अर्को शिविरमा चिठी लेखेर साथी बनाउने गर्थ्यौं मेरो रोल नम्बरमा पत्रमित्रताको चिठी आएको थियो त्यो रमेशकै थियो पछि हामी असल साथी भयौं आज यतिका वर्षपछिलाई देख्दा म छक्कै परे आज यतिका वर्षपछि रमेशलाई देख्दा म छक्कै परे बस्छ भन्दिन रमेशको आवाजसँगै झस्के कस्तो भुसुक्कै बिर्सेछु आउनु बस्छ रमेश छेउको मुढो तान्दै उस्यो कस्तो छ तिम्रो जीवन रमेशले नै कुरा शुरू गर्यो आँखाबाट आँसु पनि रित्ति छोड़ी छोडिदेऊ मेरो कुरा कोट्याउन बरु भन तिम्रो के छ हेर्दा राम्रै देखिन्छौ तर भित्रभित्रै रित्ति सकेछौ साँच्ची तिमी त यति दुब्ली र पातली भएछौ खाँदिनौ कि क्या हो बाँच्न कहाँ आउँछ र फुलबिन यस्तै हो जीवन कहिले दुब्लो कहिले मोटो र तिमी के गर्छौ आजकल मैले कुरा मोड्न खोजे के नै गर्न सकिन्छ र हामी शरणार्थीहरूले जिन्दगीमा जति नै चुनौतीहरू आए पनि सामना गर्न सिक्नु पर्दो रहेछ शिविरभित्र पसेर थोरै पढियो तर जिन्दगीलाई पढ्न सकिएन सही व्यवस्थापन गर्न खोज्दा जहाँ पनि झूट बोल्नु पर्ने रहेछ कहिलेकाही बेसरी रुन मन लाग्छ ऊ पनि निराश कुरा गर्न थाल्यो के भयो यसरी हरेश खान्छौ मैले रमेशको कुरा बीचमै काटे रमेशको अनुहार मलिन्द शान्त देखिन्थ्यो बन्दै गयो हामी शरणार्थीहरू जहाँ पनि मुख बस्न बाध्य छौं अपराधीझै डराई डराई बस्नुपर्ने तादिङमा गए एउटा ता बोर्डिङमा टीचरको काम पाएँ झुट बोलेर बस्नु पर्यो दुई महिनापछि शरणार्थी भनेर थाहा पाएछन् निकालिदिए त्यसपछि पोखरा गए काम पाउन साह्रै गाह्रो भयो बल्ल बल्ल घर बनाउने काम पाइयो दिनभरिको थकान र आमाको यादले छटपटी छटपट्टी रात बित्थ्यो एक महिनापछि बिरामी परे ओछ्यान नै लाउनु पर्यो काममा जान सकिन एक हप्ता ओछ्यानमै सुते बाँच्दिनु होला जस्तो लागेको थियो नयाँ जोश र हिम्मत पटक्कै थिएन साहुलाई घर जाने भने धेरै पटक बिन्ती बिर्साए अह पटक्कै घर जान दिएन मसँग काम गर्ने गोलदाब शिविरको सुमन भाइ थियो मेरो अवस्था देखेर माया लागेछ गाडी भाडा दिएर बसमा चढ़ाइदिए म घरसम्म आइपुगे अहिले पनि दवाई खाँदैछु रमेशको कुरा सुनिरहदा मेरो आँखाका कोष रसाइसकेका थिए आँसु लुकाउँदै भने हामी शरणार्थीको पीड़ा जहाँ पनि उज्दै रमेश कहिले सानो कुरामा खुशी भइदिन्छ जिन्दगी अनि पछि त्यही कुराले दुखी बनाइदिन्छ तर के गर्नु बाँच्नै पर्छ म साँच्ची बेलजागी चाहिँ किन आएको तिमी मेरो ठूला भागमा आएको भेट्न उसले भन्यो कुन सेक्टरमा बस्छन् मैले प्रश्न गरिहाले सेक्टर ए कहिले फर्कन्छौ तिमी अब आज फर्कौँ भनेको नेपाल बन्द रहेछ गाडी चलाउने भोलि बियाने फर्कन्छु यस्तै एकछिन सुख दुःखका कुरा भए रमेशलाई भेटेर थोरै भए पनि मन हलुका हुँदै थियो तत्तर ऊ हतारिँदै बोल्यो ल अब म जान्छु भोलि आइओएम अफिसमा फर्म भर्न जानु छ फर्म के को प्रक्रियाका लागि तिमी पनि अमेरिका जाने नगएर के गरौं त यसो भनिरहदा रमेशको बोलीमा आक्रोश थियो हाम्रो कमजोरीको फाइदा लुट्ने मात्र छन् यहाँ दात्री संस्थाहरूले कति जेल पाल्छन् र न समाउने बिँडो छ न त टेक्ने खुट्टा यस्तो भएर बस्नुभन्दा त जानै ठिक लाग्यो मैले त निर्णय गरिसके रमेश विदा मागेर हिँडी पनि हाल्यो म घरभित्र पसे खाटमा पल्टे घोप्टो परेर सुते झमक्क सास पर्दै गर्दा बिउटेछु साँझोको चिसो ताससँगै उठे चराचुरुङ्गीहरू कराउँदै बाँस बस्न जाँदै थिए कहाँ कहाँ आवाज मात्र सुनिन्थ्यो मा म हातमुख धोएर पानी थाप्न गए पानीको धारामा डम्बरी काकीसँग भेट भयो मेरो पालो पर्खिँदै थिएँ डम्बरी काकी पानी थाप्दै थिएन मलाई देख्ने बित्तिकै सोधिहालिन् दिउँसो तेह्रोमा आएको केटा को हो उनको आँखाभरि शङ्कै शङ्का थियो को केटा आएको थियो र मैले भाउ खोज्ने निम्तो गरेँ नजाने गरी स्वाङ हाम्रो आँखा छैनन् के मेरो साथी आएको थियो टिमाई शिविरबाट मेरो कुरा राम्ररी पनि सुन सुन्दै उनी त मुखले पार्दै बाटो लागिन् कुकुरले पो पुच्छर हलाउँछ पुच्छरले त कुकुर हलाउँदैन यस्तै पछाडि कुरा काट्नेहरूलाई काट्न दिन्छु उनीहरूको कुराले मलाई हल्लाउँदैन यस्तै सोच्दै पानी सारेर फर्किए दशैं आयो काँसिँदै गएको अस्तित्व बिर्सेर शिविरले उज्यालो अनुहार पार्ने समय नै दश हो शिविरमा बढ्दै गएको दशैंको चहल पहलले खुसी थियो दशैंको रौनकले बाङ्गी बजार झिलिमिली देखिन थालेको थियो बजारमा किनमेल गर्नेहरूको भीड़ सदाभन्दा दोब्बर देखिन्थ्यो बजार गए म मान्छेहरूको कोचाकोच भिड़मा रहन भुल्ल पाएँ मध्याहको टन्टालापुर घामले काटी सुक्यो तारू भत्भाती पोलिरहेको थियो त्यो घामले केटाकेटीहरूलाई छोएको थिएन दशैंको रौनकले होला ती अबोध केटाकेटीको अनुहारमा उत्साहपूर्ण मुस्कान भेटिन्थ्यो उनीहरू हाँसेको देखेर रहर लाग्यो मलाई पनि आश्न त्यो उखरमाउलो गर्मी बिर्सेर म उनीहरूको त्यो बालीलाई हेर्दै त्यही भीड़मा बुद्धिमान दाजुले देखे बुद्धिमान दाजु मेरै सेक्टरका हुन् किनमेल गर्न आएका होलान् नजिकै गएर बोलाए दाजु दशैंको किनमेल हो रातो आलु किनेका रहेछन् एक हातबाट अर्को हातमा जुन्याउँदै बोले खै के दसैँ भन्नु किन र दाजु मकै छोडाए जस्तो परिवार नै तितरबितर छ चाडपर्व आयो कि साह्रै खलो लाग्छ झन् बढी पीड़ा थप्ने म केही बोलिन दिक्क भएका रहेछन् दाजु एकछिनपछि फेरि बोले जसोतसो चलन्त धान नै पर्यो खल्लो मन लिएर भए पनि दशैँको टिका लगाउनै पर्यो आफ्ना लागि भन्दा पनि केटाकेटीका लागि त्यो त हो दाजु कहिले कि आफ्नो भन्नेले नसम्झिँदा सारा संसार चकमन्न लाग्दो रहेछ सायद भाग्यमै नलेखेर होला सबैबाट विस्तारै टाढिनु परेको पर अझै बाँकी छ दाजु छैन सक्यो अब जानुपर्छ म पनि सँगै जान्छु मैले भने बुद्धिमान दाजुले मुखमा पान हालेर हुन्छ भने हामी सँगै फर्क्यौं डिलिराम सुवेदी बाटामा भेटिए दशैको किनमेल गरेर दमकबाट आएका रहेछन् दशैं कस्तो आउँदैछ भाइ बुद्धिमान दाजुले सोधिहाले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 हात्तीसारदेखि ओङ्सा जाने सड़क चिराङ गेलेफु, लामी जाँडा सड़कका र अरू थुप्रै भवनहरू र पुलहरू बिना जाला निर्माण गरेका हौ बुद्धिमान दाजुले भने खै हामीले के पायौं महिनासम्म झार लागि भइयो अहिले संसारमा आफ्नो देश छैन टेलिराम उनका कुरामै बोलेका थिए बुद्धिमान बो दाजुले थपे आफ्नो देश फर्कन कति कोशिश गर्दा पनि भएन भूटान नेपाल बीच दर्जनौ असफल वार्ताबाट हैरान भइसकेका हामी भूटानीको देश फर्के आशै मरिसक्यो भूटानी निरङ्कुश राज्य सत्ताको जबरजस्ती सहन नसकेर हजारौं नेपालीहरू माटो र राष्ट्रविहीन भएका छन् यी हेर त यो मेरो आँखा भन्दै बुद्धिमान दाजुले आफ्नो चशमा फुकाले उनको देव्री आँखामा फूलप्रष्टै देखे आँखाको नानी थिएन सेतोभाग मात्र देखिन्थ्यो देश फिर्तीका लागि एएमसीसीले गरेको शान्तिपूर्ण आन्दोलनमा भारतीय पुलिसहरूले मेची पुलमा अश्रु छोड्दा मेरो आँखामा पर्यो त्यसै बेलादेखि यो आँखा बन्द भयो देश खोज्दै दे हिँड्ने मेरो आँखा भारतीय पुलिसले सदाका लागि बन्द गरिदियो बुद्धिमान दाजुका कुराले मेरो मन रसायो उनी जैले कालो चस्मा लगाएर हिँड्थे आजै मात्र बुझे उनले कालो चस्मा लगाउनु कुरो अस्य कुरै कुरामा हामी घर आइपुगेछौं राक्षेपिँदै गर्दा मेरो मुठु पीड़ाले भरियो ताराहरूको उज्यालोमा बाहिर एक्लै बसिरहेको छु मन उडेर कता पुगेको छ सा छैन आकाशतिर हेरे जुन उज्यालो प्रकाश छरेर हाँस्दै थियो कहिलेकाहीँ त यस्तो लाग्छ जबरजस्ती कालले उठाएर लैजाओस्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 श्रुति समेकमा अहिले तपाईँले सुन्नुभएको बाचन, रमेश तियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सु कार्यक्रम श्रुति सम्भेगमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्भेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाण्डमा नब्बे मेगाहरै का देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्भेगमा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको मन विगतका घटनातिर एक एकरिएको थियो जन्तरी दिदी टुप्लुक्क आइपुगिन् मेरै सेक्टरको अर्को लाइनमा बस्छन् हुने के भयो बहिनी किन एक्लै बस्यो कि छैन कि क्या हो उनले आउने प्रश्न गरिन् केही भएको छैन भनेर टारिदिए लगत्तै प्रश्न गरे दिदी एउटा कुरा सोधौं के कुरा हो सोधन उनले आत्मीयता देखाएर भनिन् मैले आकाशको तारा देखाउँदै दे भने दिदी त्यो माथि आकाशको तारा र हामीमा के फरक छ दिदी तारा हेर्दै ट्वालला परिन् केही भन्न सकिनन् केही बेर पछि म तिम्रो पीड़ा बुझ्छु उनी थप्दै थिइन्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 अब हामी भूटान फर्किँदैनौं भूटान गए पनि के नै गर्न सक्छौ र जिन्दगी जिउन त्यति सजिलो पनि त छैन संघर्ष बिना केही हुँदैन हतौडाको चोट नखाई ढुङ्गा पनि देउता बन्दैन नानी मैले लामो सास फेरे अब भने दिदीको कुरो हो नै जस्तो लाग्यो मैले उनको कुरामा ध्यान दिएको दे देखेर होला उनले फेरि भनेन् मैले भनेको मान फर्म भरिहाली गएपछि म घरभित्र बसेँ दिदीले दिदी भनेको कुरा साँचै हो जस्तो लाग्यो टाउकोमा हात राखेँ पानी घटघट पिए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 देशवृत्तिको नारा घन्काउनेहरू भन्थे शिविर छोडेर अमेरिकामा भाँडा माझ्नुभन्दा बरू लङ्गाडो भएर शिविरमै शिर ठाडो गरी बसिन्छ तर उनीहरू नै अरूभन्दा पहिला सुइकोच्या ठोकेर अमेरिका पुगिसके जनताको सेवा र देशवृत्तिको झुटो आश्वासन दिई शरणार्थीहरूको सुविधाका लागि मुख्य जिम्मेवारी लिएका नेताहरूले अरूलाई थाङनामा सुताए आफू भने अमेरिकातिर पुनर्वास भइसके सोच्दै जाँदा मेरो पनि बाटो यही हो जस्तो लाग्न थाल्यो जन्मैले त यहाँ कहर काटेर बस्नु छ न छन् न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 सपनी में झलजली जल देखि रे शिविर मन का रहर लुकाएर बाच्न्द रे सबा दुख त्यो बेला जब खाना खाना लगता आमा को याद आन मन लगे भन्दे मन पुनर्वास को विवाद जी भिविर दिनह सुनसान सेक्टर वरीपरी का सब जसो गई सको मन भाई दुधार दुधारम अलझ रहो एक दिन चामल थाप्न जाटा में बाल बालिक हाथ में देखे बाल विवाह रोकौं नारा लगे थे शिविरमा बाल विवाह गर्नेहरूको जमात पनि हत्तै बढेछ विवाह गरेर मात्र पुनर्वासमा जानुपर्छ भन्नेहरूले गलत भ्रम फैलाएका थिए अनि त शिविरमा दिनुहोस् जसो विवाद हुन थाल्यो पुनर्वास प्रक्रियासँगै स्कूलहरू पनि रित्तिन थाले विधार्थीहरूको संख्या थोरै मात्र बाँकी थियो फर्म भरेदेखि कति स्कूलै जान छाडेका थिए शिविरका बुद्धिजीवीहरू पहिला नै गइसकेकाले शिक्षक पनि त थिएनन् स्कूलमा शिविर आफै अभिभावक नभएका बालक जैं टुहरो जस्तै हुँदै थियो व्यवस्थापन केही थिएन म चामलको लाइनमा उभिए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 कस्तो छ अरे अमेरिका वा मैले सोधे खै म बुढाले के जान्नु देखेको छैन राम्रै छ भन्छन् छोराबुहारीले फोन गर्दा पैसा पनि पठाइरहन्छन् राम्रै त होला नि तिमी पनि जाने हो मैले सोधे नगर के गर्नु यताबाट जा जा भन्छन् उताबाट आइजा आइजा भन्छन् मर्ने बेला यो हाण्डर ती वृद्ध कुराले भविष्यको कल्पना भन्दा पनि वर्तमान लथालिङ्ग भएको महसुस भयो राशन थापेपछि गोदाम वरिपरि आँखा डोलाए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 रात छेपिँदै गर्दा म निसासिँदै जान्छु बिहानको पीड़ा साँझ पका झन् पीड़ा हुँदै जान्छ आँखा छिम्ब गरेर कता हराउँछ कता आफैलाई थाहा हुँदैन अतीत कोट्याउन पटक्कै मन लाग्दैन छटपट्टि सुत्न दिँदैन बिहान अल्छी लाग्छ अल्छी मान्दै भए पनि उठ्नु त पर्छ यस्तै एक बिहान उठेर पानी थाप्न जाँदै गर्दा एक हुल मान्छेहरू आउँदै गरेको देखे साइकलमा ठूल्ठूला थुल झोला थिए ठेङ्ग उभिएर हेरे रित्तो गाग्रो पछाडि भुइँमा राखेँ हाम्रै शिविरका क्याम्प सचिवको परिवार रहेछन् रातो टिका र मालो लगाएका थिए आज उड़ान रहेछ अमेरिकाको सबैलाई हात हलाउँदै विदाई माग्दै थिए शिविरको रानो उडेजै लाग्यो अब मात्र केही माउरीहरू बाँकी छन् पानी थाप्न गएकी म पानी नथापी घर फर्के स्वार्थ बिनाका मान्छे त विरलै भेटिन्छन् त्यस्ता कुराको कहिले आशा पनि राखिन समय र रा अवस्था हेरेर स्वार्थी पनि हुनुपर्दोरहेछ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 तिम्रो काम जाओं माला पनी बस्ता बस्ता बने, के जाऊ क्यारे मैं घर बस्ता बसता दिखा लगी सकता थे जांच भोचे जवाब दिए ल त एक पर्ख आई मातखुट्टा धुं ढिल नगर नुआउने मन थी बिहान को सीरोटली मोटू नाम थी अह नुहाइन मुख धोएं रातो पानी पीए कुमा दीदी हतार लगाई की थे आए भैं बा निस्के बांकी बजार समय हिड़े गयों बाटो कुमारी दीदी के छोलाबाट छुर्पी झिकार दीन आपू खाईं बाटोभरी दवाक काम कर जाने हुल थी सब जसो साइकिल में जाते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 भुटान फर्कने सपना अझै पनि छ उनले सोधिन् छ दिदी त्यहाँ हाम्रा पिता पुर्खाले रगत र पसिना बगाएर हामीलाई जन्म दिएका थिए म त्यही जान चाहन्छु यस्तो वाइयत कुरा नगर भावनामा बग्नु हुँदैन यथार्थ हेर्नुपर्छ भुटान हाम्रो भावना मात्र मा हो अहिलेका लागि पुनर्वास नै हाम्रो यथार्थ था। हो पहिला म पनि यस्तै सोच्थेँ छिटो फर्म भरिहालत्रो बस्दा पनि भूटान सरकारले लगेन झन त्यहाँ बाँकी पनि निकाल्छ कुन बहिनी हिजोको कुरालाई नसम्झ भोलिलाई सम्झ जिन्दगी अझै लामो छ कुरूकको फर्म भरिहाल अझै म्याद बाँकी छ दिदी का क्र अज सक टेम्पो आईप्रगो दमक दमक भन्द फुच्चे केटा बोलाउी टेम्पो में चढ़्यौ कोचा कोच थियो खुट्टा हालने खजाखच भीदी अर्मा टेम्पोको माथि समात्ने ठाउँमा हात झुड्ने दिदी बोलिन् अर्को पर्खिन थाल्दा आधा दिन बित्छ अर्को आउने पनि यस्तै हो दरो समातेर बस यसमै जाऔ म खुम्सेर बसेँ यो भन्दा त ट्र्याक्टर ठिक मनमा नै भने टेम्पोले धुवा उडाउँदै लग्यो दमकतिर कोक्रो हल्ला अझै हल्लाउँदै टेम्पो रोकियो दमक आइपुग्यो लामो सास फेरे बल्ल तल्ला आइपुग्यो हामी बिस्तारै ओर्लियौ फुच्चेकेटो भाडा उठाउँदै थियो कुमारी दिदीले नै बिसको नोट झेकेर दुवैको भाडा तिरिन् दमक बजारमा किनबेल गर्नेहरूको घुइँचो थियो गाडी र रिक्साहरूले बाटामा हिँड्नै हम्बी हम्बी हुन्थ्यो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 मारि दिदीलाई रिस पोखे होइन दिदी हामी शरणार्थीहरू त मान्छे नै होइन गर्छन् यिनीहरूले हामीलाई त भुटाङ गेरे अझ हसीपो ओडाउँदै थियो लाज पचेको मोरो यिनीहरू यस्तै हुन् छाडिदिऊ उनीहरूका कुरा दिदीले शान्त स्वरमा मलाई भन्दै थिइन् उनी व्यवहारिक भइसकी यस कुराले मेरो मनमा कोचेकै थियो दिदीले झन सम्झाउन थालिन् यी खराबहरूको केही ठेगान हुन्न यहाँ बसेर अझ धेरै यस्तो भोग्नुपर्छ र बहिनी हामीलाई यस्तो कुरा पचाउने बानी भइसक्यो संघर्ष गर्दै दुःखलाई सुखमा बदल्ने कोसिस गर्नुपर्छ त्यो सुखको जीवन यहाँ बसेर हुँदैन छिटो भम भरिहाल हुन्छ दिदी म बोलीने नै फर्म अब भने म नाई भन्न नसक्ने ना अवस्थामा पुगेकी थिएँ दिनभर बजार डुब्दा दिदीका कुराले मन खेलिरह घर पुगेर रात सुत्ने बेलामा पनि दिदीका कुरा र ती हेपाईका तीता घटना बिर्सिन सकिनभ रमेश दिवालीको छाप्रो नम्बर पचपन्नको वाचन हो यो उपन्यास हामीले आजदेखि श्रुति संवेकमा वाचन गर्न सुरु गरेका हौं आज यसको पहिलो श्राचन सुनायौं अर्को साता फेरि रमेश तियारीको छाप्रो नम्बर पचपन्नको दोस्रो श्रृंखला लिएर आउनेछौ तबसम्मको लागि प्राविधिक साथी संघ विष्ट र म अक्षमिरी विदा हुन्छ नमस्कार शुभरात्री